यस्तै हुन्छ माया भन्ने तिमीलाई यस्तै हुन्छ यस्तै हुन्छ माया भन्ने तिमीलाई ओके भेटेर तिमीलाई केही कुरा भन्नु छ सूर्यकिरण लामा र मोनिका गोडा गाएको स्वर यहाँ नै छ नेपाली कथन चलचित्र सुपारीबाट राखेको थिएँ र रा सुपारीको लगभग प्राविधिक अन्तिम चरणमा पुगेको छ शिव घिमिरेले यस फिल्मलाई निर्देशन गरेका हुन् भने हेवा कुमारी स्वाईको फिल्ममा लगानी रहेको छ र निर्देशक शिव घिमिरेले फेरि पनि अर्को मुभी बनाउने घोषणा गरिसकेका छन् र मुभीको नाम रहेको छ सा साइकल र साइकलको असी प्रतिशत चितवनमा गरिने कुरा उनले हामीलाई जानकारी दिएका छन् र सुपारीको कुराकानी गर्ने हो भने जेठबाट यो फिल्म प्रदर्शन में आ चौबीस गते फिल्म ने डेट तय करो मीति में प्रदर्शन में आने कुरा तर प्रदर्शन में आ सकते तो हेन बाकी अगड़ी नहीं प्रदर्शन में आने पर्ण फ कारण बात प्रदर्शन में आने सकता झरना रमेश राय गजित विष्ट क्रिजा फुरे सपना किसी लगाय कलाकार को भूमि का सुपारीमा संगीत बनाने काम राजेन्द्र श्रेष्ठ सूर्य किरण ने संयुक्त रूप में गुण सम्राट वस्नेत को र फिल्मेन्द्र गरेका छन् र यो गीत सँगै त्यस्तै मोबाइल सेटसम्म पुराउने काम कन्ट्रोलबाट राजले गरिरहनु भएको छ राजलाई थ्याङ्क यू सो मच भन्न चाहन्छु प्रोग्राम तपाईँले सुन्दै हुनुहुन्छ हामीले नेपाली चलचित्र क्षेत्रमा भइराखेका चर्चा परिचर्चा गर्दै आइराखेका छौँ कुन फिल्म प्रदर्शन भइराखेको छ प्रदर्शन भइराखेका यी के कस्तो व्यापार गरिराखेका छन् हामी सम्पूर्ण जानकारी प्रस्तुत गर्दै आइराखेका छौँ र आज कार्यक्रमलाई अलिकति मैले फरक तरिकाले प्रस्तुत गर्न लागि राखेको छु र आज स्पेसली म कुराकानी गर्न लागेको छु नेपाली कथा चलचित्र लभ फर र लभ फर अब चाँडै नै प्रदर्शनमा आउँदैछ र कुराकानीको कु लागि हामीसँग प्रत्यक्ष स्टुडियोमा हुनुहुन्छ यसै फिल्मका निर्देशक शङ्कर आचार्य जो कलाकार पनि हुनुहुन्छ र प्रस्तुतकर्ता साथमा कलाकार राज आचार्य तपाईँले उहाँलाई नजिकबाट चिन्नुहुन्छ आज हामी दुवैजनासँग रमाइलो कुराकानी गर्नेछौँ विशेष त न कस्तो खाले मुभी हो र यसैको सेरो फेरमा कुराकानी गर्नेछु अब भने ढिला नगरिकन उहाँ दुवैजनालाई म स्वागत गर्न चाहन्छु सुरुमा म स्वागत गर्छु निर्देशक शङ्कर आचार्य राजीलाई पनि हार्दिक स्वागत छ के छ हाल खबर ठिक छ है ओके अब चितौनमा हुनुहुन्छ बताइदिनुहोस् न भाइ साथी भेटघाटमा आए तापनि अब हाम्रो असार चौध गतेदेखि हजुर लभ फरेभर मुभी चाहिँ अल नेपाल रिलिज हुँदैछ त्यसको लागि चाहिँ यसो मिडियाका भाइ साथीहरूलाई पनि भेटघाट गरौँ यो बेलामा एक काम दुई पन्ध गरौँ भनेर ओके अब असार चौध गते यहाँले प्रदर्शनको डेट तय गरिसक्नुभयो है कसरी रिलिज गर्दै हुनुहुन्छ डिसिडबाट गर्दै हुनुहुन्छ या क्युबबाट कसरी जाँदै हुनुहुन्छ वास्तवमा अहिले कन्फर्म भएको चाहिँ डिसिजनबाट हो तर अब यो क्षेत्रप्रति मेरो चाहिँ साढे तिन दशकको चाहिँ मेरो निरन्तरतालाई ध्यानमा राखेर क्यु र डिसियन दुवैतिरबाट चाहिँ एकसाथ चाहिँ प्रदर्शन गर्ने म जमर्को गर्दैछु okay, अब हेरौँ के हुन्छ ओके अब असार चौधको डेटको अलिकति म कुराकानी गर्छु है यो डेटलाई चाहिँ यहाँले चाहिँ लिनुको कारण के मान्ने होला होइन असार चौधको डेट चाहिँ लिनुको मेन कारण चाहिँ अब हामीले मुभी प्रदर्शन गर्ने क्रममा अब अहिले धेरै मुभीहरू बनिराखेका छन् हजुर धेरै बनेको काममा अब हामीले चाहिँ यसो चाडबाडमा पार्ने उ गर्ने अब जस्तो माघे सङ्क्रान्ति यो नयाँ वर्ष होइन त्यस्तै साउने सङ्क्रान्तिमा फिल्म चलाउने चलन त छ तर त्यो भए तापनि यदि चाहिँ राम्रो मुभी बनेको छ भनेदेखि डेटले खासै फरक पार्दैन भनेर चाहिँ अब असार चौध नै ठिक छ ल यदि धेरै त भनेर चाहिँ हो खास हजुर ओके अब असार चौधको त यहाँले चाहिँ डेट फिक्स गरिसक्नु भएको छ कतिवटा सिनेमा घरमा लाग्ने भयो त्यो त अहिले भन्नु सकिँदैन अल नेपाल करिब करिब अब चालिस पचासवटा हलमा लाग्छ होला अल नेपाल हजुर ओके राजजीसतर्फ म जान्छु है अब धेरै फिल्ममा यहाँले चाहिँ बाल कलाकारको रूपमा प्ले गरिसक्नु भएको छ र तितो सत्यमा पनि तपाईँ स्थापना कालदेखि नै देखिँदै आउनुभएको छ खेल्दै आउनुभएको छ र धेरैले चाहिँ तपाईँलाई चिन्नुहुन्छ माया गर्नुहुन्छ स्पेसली चितुङवासीहरूले चाहिँ तपाईँको अभिनय हेर्नको लागि धेरै हात पनि हुनुहुन्छ अब फिल्ममा खेल्दै खेलिसक्नु भएको छ लभ बन, लगायत ली धेरै चितुवा कस्तो अनुभव भइराखेको छोरा छोरी त्यसपछि लगतै थुप्रो थुप्रो सिरियलहरू खेलेँ मैले त्यसपछि थुप्रै त्यसपछि थुप्रै फिल्महरू पनि खेलेँ हजुर अनि त्यस पछाडि त्यो झन्नै दर्जनवटा जति फिल्म खेल्छ म चितवनकोमा पनि आएको थिएँ कुरुक्षेत्रको सिलसिलामा त्यसपछि हाम्रो तितो सत्य चाहिँ मैले त्यसपछि जोइन गरेको हजुर र तितो सत्य जोइन गरिसकेपछि मैले दस वर्ष तितो सत्यमा बिताएँ र अब, अब यो जुन लभ फर एभर मुभी छ यसमा चाहिँ मेरो छुट्टै क्यारेक्टर छ र यसमा चा। चाहिँ मैले सक्दो चाहिँ आफ्नो दर्शकहरूबाट दर्शकहरूलाई आफूप्रति आकर्षित गराउने र मेरो प्रतिभा देखाउने कोसिस गरेको छु हजुर ओके अब क्यारेक्टरको कुराकानी क्यारे गरौँ है लभ फरवर्डमा चाहिँ तपाईँको के क्यारेक्टर तपाईँले फ्ले गर्नु भएको छ यो मुभीमा मैले चाहिँ एउटा एकदम यङ एङ्ग्री म एकदम रिसा केटाको क्यारेक्टर प्ले गरेको छु यसमा हजुर ओके शङ्कुर के गरौँ है यो मुभी चाहिँ कस्तो खाले मुभी हो यो मुभी चाहिँ एकदमै नाम नामबाटै चाहिँ प्रमाणित हुन्छ यो चाहिँ लभ लौ, लभ भने फरेभर भनेपछि प्रेम सदाको लागि हजुर यो हो त्यस कारणले अब चाहिँ म भन्दा पनि अब म बुढो भइसकेको मान्छे किन राजलाई नै भन्न लगाउँदै यो मुभी कस्तो छ राज कस्तो मुभी भनेपछि यो लभ फरेभर चाहिँ कस्तो खालि मुभी भन्ने यसलाई नामअनुसार प्रेम सदाको लागि यसले प्रेमको गहिराई बताउँछ भाषा त धेरैजनाले दिएका छन् यसबाहेक स्टोरी वाइज जानुपर्दाखेरि चाहिँ तपाईँको यो यसमा के हुन्छ भन्दाखेरि हामीले एकदम फरक किसिमको लभ स्टोरी देखाएको छौँ जसमा चाहिँ कुनै जातीयताको कुनै जुन धनी गरी बेताउति उच निज केही कुरा छैन छ त केवल माया छ र विश्वास छ र यसमा हुन्छ चाहिँ के भनेदेखि यसलाई हामीले छुट्टै ढङ्गले अलिकति योङलाई आकर्षित गर्ने प्रक्रियामा चाहिँ हामीले के कुराको चाहिँ इन्ट्रोड्युस गराएको छौँ भन्दाखेरिमा हिरोइन जुन चाहिँ तृष्णा क्यारेक्टर हुनुहुन्छ हाम्रो सुमिना घिम्रेले गर्नुभएको छ त्यो त्यसमा चाहिँ त्यो चाहिँ निम्फोमेनिया भन्ने डिजिज हुन्छ त्यो निम्फोमेनिया चाहिँ हिस्टेरिया भन्दा नै अझ ठुलो डिजिज जसले गर्दाखेरि त्यो केटीको सेक्सुअल इन्ट्रेस्ट एकदम म्याक्सिमम् हुन्छ र त्यसको ठीक उल्टो उसको प्रेमी ऊ चाहिँ एकदम पुरातन सोचवादी छ भोलाराम छ र यी कुराहरू सबै बिहेपछि मात्रै गर्नुपर्छ भन्ने खालको छ ऊ इभन किस पनि दिनु मान्दैन यस्तो खालको सिचुएसनमा पनि उनीहरूको बेग हुन्छ बेग भइसकेपछि अब बेपछि तपाईँको चाहिँ नि हिरोलाई कारणवश लाइक प्रोस्टोमेटिक लस अफ ल्याबिडो हुन्छ जसले गर्दाखेरि उसको सेक्सुअल इन्ट्रेस्ट एकदम जेरो हुन्छ जेरो भइसक्यो अब यस्तो हिरोइन एकतिर एकदम उत्तेजनक उसलाई चाहिँ उसको चाहिँ माया नै उसको लागि त्यो हो कि जस्तो जस्तो जस्तो जस्तो देखाउन खोजे उसले यसलाई यो भन्दा पनि यसलाई कसरी भन्यो भनेदेखि जब उसलाई चाहिँ निफोमेनिया भन्ने चा, छ जसले गर्दाखेरि उसको सेक्सुअल डिजायर म्याक्सिमम हाई छ तर केटाको चाहिँ पहिलादेखि नै ऊ अलिकति पुरातन सोचवादी र अलिकति चाहिँ ऊ नर्मलमा थियो भनेदेखि उसलाई चाहिँ जब पोस्ट ट्रोमेटिक लस अफ लिबिटो हुन्छ त्यसपछि उसको सेक्सुअल इन्ट्रेस्ट एकदम जिरो भएको कुराको खण्ड बेलामा अब यो त एकदम हाई इन्ट्रेस्ट र एउटाको चाहिँ नर्मल हुँदाखेरि चाहिँ उनीहरूको लभ कसरी अगाडि बढ्छ भने चाहिँ केटीले आफ्नो डिजायर फुलफिल गर्नको लागि चाहिँ उसले चाहिँ आफ्नो लभलाई चाहिँ उसले चाहिँ तिलाञ्जली दिन्छ कि उसले धोका दिन्छ कि अर्थात् इन्ट्रेस्ट इज नथिङ त्यो डिजायर केही पनि होइन एभ्रिथिङ इज लभ भनेर उसले चाहिँ लभलाई चाहिँ उसले निरन्तरता दिन्छ या उनीहरूको कन्ज्युमर लाइफ कसरी अगाडि बढ्छ भन्ने कुरालाई चाहिँ एउटा सानो पाटो चाहिँ यो छ हजुर एउटा यो इन्ट्रेस्टको विषयमा एउटा क्यारेक्टरवाइज चाहिँ हामीले चाहिँ के क्यारेक्टर त दिनु पऱ्यो के क्यारेक्टर भन्दाखेरि यो भयो अनि अर्को कुरो चाहिँ हामीले चाहिँ यो लभ फरेभरमा चाहिँ धेरै कुराहरू चाहिँ हामीले दे देखाउन खोजेको छौँ जुन अहिलेसम्म दर्शकहरूले जुन इङ्लिस फिल्ममा पनि हेर्नु पाउनु भएको छैन हिन्दी फिल्ममा पनि हेर्नु पाउनु भएको छैन लभ फरेभरमा हेर्नु पाउनु एकदम नितान्त नौलो र एकदम इन्ट्रेस्टिङ सब्जेक्ट हेर्न पाउनुहुन्छ हजुर ओके अब अहिले फरकधारका फिल्म भन्ने प्रचलन पनि बढिराखेको छ है अब केही निर्देशक निर्माताले चाहिँ फरकधारको मुभीतिर अलिकति ढल्किराखेको अवस्थामा जुन अहिले युग सब्जेक्ट यहाँले उतार्नु भएको छ यसलाई अलिकति फरकधारकै मुभी भन्ने या मूलधारकै मुभी होइन यसलाई फरकधार होइन आखेरि हामीले जतिसुकै फरकधार भने पनि जे गरे पनि मान्छेले चाहिँ आखिर फिल्म हेर्न गइसकेपछि कसैले त्यहाँ चाहिँ त्यो केही चाहिँ गएर चाहिँ प्रवचन सुन्न जाने होइन कसैले त्यहाँ गएर केही ज्ञान पाइन्छ कि भनेर त्यहाँ जाने पनि होइन केही नौ कुरा सिक्न पाइन्छ कि भनेर त्यहाँ जाने पनि होइन मान्छेले फिल्म हलमा जान्छन् भनेदेखि जुनसुकै धारका जतिसुकै धारका कुरा गरे तापनि मान्छेले हलमा जाने भनेको एकदम चाहिँ नितान्त उनीहरूले चाहिँ इन्टरटेन गर्नको लागि जाने हो त्यस कारणले जस्तो हामीले बलिउडकै कुरा गर्दाखेरि पनि हाम्रो छिमेकी राष्ट्रबाट चाहिँ एकदम सुपर डुपर हिट भइरहेका फिल्महरू चाहिँ जस्तो सलमान खानका फिल्महरू भए अमिर खानका फिल्महरू भए अहिले पछिल्लो चरणमा आएर चाहिँ विभिन्न किसिमका कमेडी प्याटर्नमा बनेका फिल्महरू अजय देवगणका अक्षय कुमारका फिल्महरू छन् सबै आखिरी एकदम चाहिँ बढी बिजनेस गर्ने फिल्महरू चाहिँ त्यो सबै चाहिँ एउटा चाहिँ मुल्दाहरूकै फिल्महरू छन् तर मैले यसलाई चाहिँ त्यही हो भनेर उताबाट चाहिँ म इन्सपायर भएर म गरेको चाहिँ होइन एउटा मैले सब्जेक्ट चाहिँ मैले नयाँ उतारेको छु उसमा म करिब करिब अहिले चाहिँ अब पचास वर्ष पुग्न आँटेँ र मेरो रात चाहिँ यो क्षेत्रमा लागेको उसको उमेर अहिले साढे वर्ष भयो तर ऊ चाहिँ साढे दुई वर्षदेखि चाहिँ यो क्षेत्रमा आएको कारणले उसको पनि यो क्षेत्रप्रति चाहिँ उसको चाहिँ अनुभव सोह्र वर्षको छ भने चाहिँ म एउटा चाहिँ पचास वर्षको मान्छे र ऊ सोह्र वर्षकोलाई चाहिँ हामीले फ्युजन गरेर अर्थात हामीले चाहिँ यो स्क्रिप्ट बनाउने बेलामा पनि ताकि हामीले चाहिँ जो पहिल्यैदेखि फिल्म हेरेर आइरहनु भएको छ उहाँहरूलाई पनि हामी निराश नबनाऊ र चाहिँ यतापट्टि हाम्रो जुन यंग जेनेरेसन जसले चाहिँ जे हेर्न चाहनुहुन्छ उहाँहरूलाई पनि हामीले चाहिँ बास नगरौँ भनेर दुवैलाई फ्युजन गरेर हामीले चाहिँ प्लस टू पढ्ने चाहिँ विभिन्न किसिमका चाहिँ केटाकेटीहरू स्टुडेन्टहरू त्यसपछि ब्याचलर पढ्नेहरू भयो अर्थात् हामीले यङ जेनेरेसन त्यसपछि जस्तो हाम्रो यो डिजिजको कुरामा चाहिँ विभिन्न डक्टरहरूसित हामीले चाहिँ गएर सरसल्लाह गरेर धेरै रिसर्च गरेर पचासौँ पटक हामीले चाहिँ स्क्रिप्टलाई चाहिँ रिदाइड रिराइड रिडाइड रिराइट गरेर कुण्डाईले बोल्दा चाहिँ अलिकति क्याची हुन्छ के हुन्छ भन्ने हिसाबले चाहिँ धेरै हामीले चाहिँ दुःख कष्ट गरेर एउटा चाहिँ हामीले चाहिँ सम्पूर्ण एउटा चाहिँ मनोरञ्जन चाहिँ मनोरञ्जनात्मक हामीले फिल्म बनाएका छौँ यो फरकधार होइन तर फिल्म चा? फरक छ फरक छ किनकि फिल्ममा चाहिँ सब्जेक्ट फरक छ प्रस्तुतिकरण फरक छ र दर्शकहरूले त्यहाँ गएर हेरिसकेपछि पाउने दुई घन्टा दर्शकहरूले यो संसारलाई बिर्सिनु हुनेछ लभ फरेबरभित्र डुब्नुहुनेछ मेरो फरक भन्नुहोस् जे भन्नुहोस् त्यही हजुर अब यो सब्जेक्ट भनौँ न यस्तो खालि सब्जेक्ट चुज गर्नु किन चुज गर्नुभयो अलिकति यो कसरी चाहिँ यो सब्जेक्टमै फिल्म बनाउँछु भन्ने सोच कहाँबाट आग्यो खै यस्तो छ के भने अब अहिले दे धेरैजसो फिल्महरू हामीले नढाँट्यो भन्दाखेरि चाहिँ हामीले चाहिँ हामीलाई नै लाज लाग्छ हामीलाई नै शिर झुकाउनु बाध्य बनाउँछ ताकि क कतिपय फिल्महरू योसित मिल्ने त्योसित मिल्ने कपी एन्ड टेस्ट गरिराखेको हुन्छ जस्ताको तस्तै उतारिराखेको हुन्छ भाषा मात्रै फरक हुन्छ होइन विशेष गरेर चाहिँ हिन्दी फिल्मबाट अब अहिले कोरियन फिल्मबाट चाहिँ कपी गर्नु थाल्यो विभिन्न बङ्गाली फिल्मबाट कपी गर्नु थाल्यो अब इङ्ग्लिस फिल्मबाट पनि कपी गर्नु थाल्यो भने चाहिँ यो मैले चुज गर्नुको कारण चाहिँ मेरो चाहिँ पैँतिस छत्तिस वर्षको मेरो यो क्षेत्रप्रतिको अनुभव है र मेरो छोराको पनि एउटा चाहिँ छुट्टै हाइट बनिसकेको कारणले हामीले लिएर आएको चिजमा चाहिँ दर्शकहरूले केही एउटा पृथकता पाउनु होइन एउटा चाहिँ नौलो स्वाद पाउन् नौलो टेस्ट पाउन् जुन चाहिँ सुनिरहेको देखिरहेको हेरिरहेको चिजहरू चाहिँ रिपिटेसन नहोस् भन्नुको कारण चाहिँ हामीले धेरै वर्ष लगाएर चाहिँ यो स्क्रिप्टले यो पहिला त हामीले यो सब्जेक्टलाई चाहिँ पहिला बनाएको हो हामीले जुन एउटा फेमवर्क बन्यो जुन स्ट्रक्चर बन्यो त्यो चाहिँ धेरै वर्ष लगाएर हामीले गरेको यो निकै चाहिँ पाँच सात वर्ष अगाडि नै बन्नुपर्ने फिल्म हो तर होइन यति हतार नगरौँ एकचोटि गइसकेपछि राम्रो चिज लिएर जाउँ दर्शकहरूलाई एउटा नयाँ चिज दिउँ अब यो एउटा प्रतीक्षाको फल मिठो हुन्छ मेहनतको फल परिश्रम परिश्रमको फल राम्रो हुन्छ भनेर चाहिँ हामीले धेरै सोच विचार गरेर एउटा नयाँ चीज ल्याउनुको लागि चाहिँ टाइम लागेको हो र त्यस कारणले हामीले धेरै टाइम लागेर एउटा नौलो चिज चाहिँ लिएर आएको भनेपछि अब यो फिल्मलाई चाहिँ अलिकति तपाईँले युवा पुस्ताले हेर्ने फिल्म भन्नु सजिलो मात्र होइन यस्तो छ यो भनेको मैले अघि भने पुरानो दर्शकहरूले पनि हेर्न पाउने दर्शकहरूलाई पनि उनीहरूलाई चाहिँ निराश नमनाउने भन्ने मतलब उहाँहरूलाई पनि मनपर्ने र यङ जेनेरेसनलाई पनि हामीले बास नगर्ने भन्ने मतलब उहाँहरूलाई पनि गर्ने र अर्को कुरो यसले तेस्रो पक्ष चाहिँ के हो भने जसले नेपाली फिल्म राम्रो हुँदैन नेपाली फिल्म नहेर्ने भनेर चाहिँ जसले चाहिँ मान्छे निराश हुनुभएको छ जसले नेपाली फिल्म चाहिँ राम्रो हुँदैन भनेर पनि उहाँले हेर्नुहुन्न यसले चाहिँ उहाँहरूलाई पनि टार्गेट गरेको छ एकचोटि आउनुहोस् तपाईँहरू त्यो जसले नेपाली फिल्म हेर्नुहुन्न उहाँले आएर एकचोटि लभ फरेभर हेर्नुहोस् लभ फरेभर सकेपछि तपाईँले पनि ओहो नेपाली फिल्म त हामीले नहेरेर गल्ती पो गरछौँ नेपाली फिल्म पनि राम्रो बन्दोर छ नि त या वा भन्ने किसिमको जसले नेपाली फिल्म हेर्नुहुन्न उहाँहरूलाई पनि एकचोटि हलमा आएर फिल्म हेर्नुहोस् र लभ फरेले चाहिँ त्यस गर्दाखेरि चाहिँ उहाँलाई चाहिँ नेपाली फिल्म चाहिँ हेर्ने अर्को चाहिँ नहेर्ने दर्शकलाई पनि हलसम्म हेर्न बाध्य गराउने चाहिँ किसिमले चाहिँ मैले खोजेको ओके अब गीतहरू प्रोमोहरू सार्वजनिक गरिसक्नु भएको छ टेलिभिजनमा रेडियो है प्रतिक्रिया पाउनु भएको छ चलचित्रकर्मीहरू अनि पत्रकार साथीहरू र दर्शकहरूले चाहिँ के कस्तो प्रतिक्रिया दिनुभएको छ उहाँहरूको बाटोबाट चाहिँ हुन त अहिले धेरै जसो चाहिँ विगतमा आएका चाहिँ प्रोमोहरू र गीतहरू गीत एकदम राम राम्रो हुन्छ फिल्म केही हुँदैन त्यो ताइने तुइँसित ता, ढङ्ग नपुराएर कतिपय ठाउँ हालेको हुन्छ केही फिल्ममा त्यसपछि प्रोमोहरू भयङ्करै हुन्छ होइन प्रोमोहरू भयङ्करै हुन्छ तर त प्रोमोहरू भयङ्कर हुँदै जाँदाखेरि फिल्म हेरेर जाँदाखेरि चाहिँ हात्ती आयो हात्ती आयो फुर्सा हुन्छ तर त्यो चिज होइन मेरो त जुन प्रोमो देखाएको छु प्रोमोमा केही पनि छैन त्यो केही पनि छैन बास त्यसको एउटा सानो सानो केही अंश मात्र हो उसमा तर जे छ सम्पूर्ण चिज फिल्मभित्र छ uh -huh. त्यस कारणले चाहिँ यो प्रोमो चाहिँ राम्रै रहेछ तर फिल्म त अब के हो यो प्रोमो हेर्दैमा अब यो पनि त्यही अस्ति फलानु फिल्म पनि राम्रो थियो यो पनि प्रोमो मात्रै राम्रो होला भनेर नझुक्किनुहोस् तपाईँ चाहिँ शङ्का नगर्नुहोस् प्रोमो केही अंश मात्र हो तर फिल्ममा गइसकेपछि यहाँले चाहिँ सम्पूर्ण चाहिँ चिज पाउनुहुनेछ किनकि मैले अघि नै भने यो चाहिँ एकदम चाहिँ सम्पूर्ण मनोरञ्जनको प्याकेज ओके अब यो प्रोमो एक ए, आ, एक आ, आ, प्रोमो हेरिरह है राजी एक मिनट तिसको प्रोमो अहिले चाहिँ मुख्य रूपमा भइसकेको छ है त्यो हेरिरहेको बेड सिन अलिकति ग्लामर सिनहरू पनि प्रोमोमा समावेश भएको छ नि है यसको बारेमा बज� प्रोमो हेरिरहँदा दर्शकलाई यो त्यही मूलधार छोडेर नयाँ ट्र्याकमा निर्माण हुन लागेको फिल्म हो त्यही सेक्सुअल फिल्म हो भन्ने भान्चे हुँदैन हुन्छ है हामीले खासमा स्टोरी बाहिर निकाल्ने कुरो भएन स्टोरी सेक्समा आधारित यौन रोगै पनि नहुनु भन्नाले एउटा कुरा के भने यौन त्यो रोग भनेर त्यो रोगी छ ऊ छ यताउति छ उसले त्यसकै चाहना हुन्छ कि सी हेज म्याक्सिमम सेक्सुल डिजायर बस यति मात्रै हो अरू त हाम्रो कथा लभ स्टोरी नै हो अब योभन्दा अगाडि सबैले हाइट पनि त्यस्तै सेक्सुअल प्याटर्न फिल्म है सेक्स साइसको साइकोलोजी फिल्म पनि आइरहेको हो सबैले हाइट होइन एकदम एकदम होइन तपाईँ चाहिँ हामीले प्रोमो त्यस्तो किन माने भन्दाखेरिमा नेपाली फिल्म कति बन्नाले भन्नुहोस् हाम्रो चाहिँ वर्षमा सवा सय एउटा फिल्म बन्छ त्यो फिल्ममा होइन बन्न त दुई सय तिन बन्न थालिसक्यो तर रिलिजै सवा सयवटा भइसक्यो भइसक्यो सत्तरी सालमा भइसक्यो भनेदेखि त अब हामीले क्लिक त गराउनु पऱ्यो नि त दर्शकमा यो फिल्म पनि बनिरहेछ भनेर कसरी गराउने त्यो कुरो हो जसमा हाम्रो छ त्यो पाटो छ तर पाटो कसरी देखेको छ भन्ने कुरो हाम्रो फिल्ममा एक्सन छ ड्रामा छ सबै कुरा छ र मेन इम्पोर्टेन्ट कुरा के छ भन्दा ग्ल्यामर छ ग्ल्यामर र अश्लीलता एकदम धेरै ठुलो डिफ्रेन्स छ यो दुईवटा बिच हाम्रो फिल्ममा ग्ल्यामर छ ग्ल्यामर सुभर ग्ल्यामर छ सबैजनाले हेर्छ आहा कति राम्रो ग्ल्यामर भनेर भन्नुहुन्छ त्यसलाई अश्लील भन्नु हुँदैन त्यो प्रोमोमा अश्लीलता लाग्दैन अश्लीलता अर्को कुरा हामीले कतिसम्म विचार गरेको छौँ भन्दाखेरि यो एउटा चाहिँ जुन यो अ अर्को गीत एउटा बजिरहेको जस्तो यो गीतको कुरा गर्छु म लिउँ मजा लिउँ मजा दिउँ मजा जिउ मजा मरेर गएपछि लिउँ मजा लिउँ मजा दिउँ मजा दिउँ मजा जिन्दगेरीको लु मजा जवानीको लु मजा मरेर गएपछि जेसीको हौसला जानेपछि आरो पाएको बाँकी सबै माटोमा नै गएको जे अनुपर्छ उमेरमा गर समयमा गर उमेर गइसकेपछि केही गर्नु सकेन भन्ने माहौलमा त्यो छ जस्तो यो गीत बज्यो यो ब्याकग्राउन्डमा जुन गीत आइरहेको छ त्यो रात अनि तिम्रो साथ कयौँ मान्छे तडपिरहन्छ पाउने रात विवाहको रात प्रतीक्षाको रात रमाइलो रात भनेर मतलब जसले बिफोर म्यारिज फिजिकल रिलेसन राखिसकेका हुन्छन् होइन जसले त्यही बिफोर यो चिजलाई चाहिँ प्रतीक्षाको रूपमा गरिरहेका छैनन् तिमीहरूको लागि यो गीत होइन तर जसले बिहे गरिसकेपछि मेरो यस्तो केटा हुन्छ अर्थात् मेरो यस्तो धुला हुन्छ मेरो यस्तो धुलै हुन्छ त्यो दिन चाहिँ मेरो बिहे हुन्छ बिहे भएपछि यस्तो हुन्छ उस्तो हुन्छ म यसरी कुरा गर्छु म उहाँसित यो भन्छु ऊ गर्छु म यसरी जिस्किन्छु त्यो दिन के गर्ने होला कसो गर्ने होला भन्ने किसिमको जुन उत्सुकता हुन्छ होइन जसले चाहिँ बिफोर म्यारिज चाहिँ त्यो रिलेसन चाहिँ राख्नु भएको हुँदैन उहाँहरूको लागि चाहिँ यो चाहिँ एकदमै प्रतीक्षाको घडी एकदमै चाहिँ त्यो उत्सुकताको चाहिँ क्षण हो नि त त्यो त्यही क्षणमा यो चाहिँ केटा र केटीको बिहे भइसकेपछि सुहाग रातको बेलामा बज्ने गीत हो हजुर यो रात अनि तिम्रो साथ कयौँ मान्छे तडपिरहन्छन् पाउनु यही रात प्रतिष्ठाको रात विवाहको रात रमाइलो रात भन्छ त्यो बेलामा उनीहरूको श्रीमान श्रीमतीको राति जब हामीले भन्छौँ हनमुन भनिन्छ यसमा सुहाग रात भन्छौँ अब मैले चाहिँ यसलाई रात okay, अभी अभी, को रात भनेको थियो ओके सुन यो भएको कारणले तपाईँ जुन अश्लीलता लाग्छ प्रोग्राममा भन्नुभयो त्यो गीतमा उनीहरूको त्यो गीतसित गाएर रमाइलो गरिसकेपछि अन्तिममा बियो केको लागि गर्ने त राखी बान्धेनलाई त बिहे गर्ने होइन लभ के को लागि गर्ने त केटीसित होइन नि उसलाई त नङपालिस लाइनलाई उयो गर्ने होइन होइन जहाँ लभ गरिन्छ त्यहाँ सेक्स त अवश्य जोडेर आउँछ अब यो भन्नलाई म यो अर्थमा नि खुलेर हेरिरहेको छु कि भन्दा छु कि हाम्रो त्यो नेसनल च्यानलहरूमा सब चिजमा चाहिँ हाम्रो चाहिँ फेमिली प्राणीका साधनहरूको त्यो त नामसहित भनेर हुन्छ नि त यो त्योभन्दा पहिला हामीलाई एकदम अप्ठ्यारो लाग्थ्यो सङ्कुचित लाग्थ्यो तर अहिले त सबै चिज खुलेर भनेका छौँ त्यो साधन भनेर त जुन विज्ञापन आउँछ त्यो साधन के लागि त भन्नुहोस् त त्यो साधनसँग पनि के को लागि भन्दाखेरि त त्यो त अप्रत्यक्ष रूपमा जोडिएर आएको छ नि त त्यसको लागि होइन त्यसैको लागि भने त हो त्यो कारणले गर्दाखेरि त्यो जुन चाहिँ किसिन त्यो प्रोगमा देखिएको भनेको श्रीमान श्रीमतीले बिहे गरिसकेपछि राति हजुर बिहे केको लागि गरेका हुन्छन् होइन माया प्रेमकै लागि गरेको हुन्छ त्यो एउटा माया प्रेम गरेको एउटा सानो झलक ओके अब यी झलकहरू सबै गीतभन्दा बाहिर छन् या गीत त्यो झलकहरू देख्न पाउँछन् यो गीतमै छ गीतमै छ र यो गीतभन्दा बाहिर चाहिँ तपाईँको हामीले हिरोइनीको जुन त्यो रोग भनेको छौँ जुन एउटा उसको सेक्सुअल डिजायर म्याक्सिमम् हुन्छ त्यसलाई हामीले जस्टिफाई गराउनलाई एक दुईवटा सिनहरूमा चाहिँ उसको उत्तेजनक सिनहरू चाहिँ राखेको छौँ र त्यो पनि हामीले कुलमा युज पनि गरेको छौँ त्यही भने मैले उत्तेजनक भन्नाले उसको ग्ल्यामर देखाइएको छ है उसको ड्रेसअपदेखि लिएर उसको अधादेखि लिएर जुन अधा छ सुन्या घिमिरेको उसको जुन बडी ल्याङ्ग्वेज छ त्यो चाहिँ हामीले अर्को कुरो यो रोग भन्नाले फेरि अब रोगीको फिल्म रहेछ त्यो चाहिँ रह रह केही पनि भएन मैले भने दुई चार ठाउँमा दुई चारवटा सिचुएसन दुई चारवटा सिनहरू यस्तो आउँछन् जहाँ उसले चाहिँ डिजायर चाहिँ उसले चाहिँ व्यक्त गर्छ उसको एक्टिभिटिजबाट त्यो चाहिँ दर्शकहरूले थाहा पाउनुहुन्छ कि सी वान्ट द्याट है बट हाउ भन्ने कुरो चाहिँ हामीले एकदम आर्टिस्टिक किसिमबाट र एकदम अश्लीलतालाई चाहिँ हामीले रा। चाहिँ धेरै कोसौँ टाढा चाहिँ हामीले राखेर हामीले चाहिँ यसलाई चाहिँ एउटा चाहिँ ग्ल्यामर चाहिँ हामीले उ गरेको छौँ त्यो पनि ग्ल्यामर उभन्दा पनि ग्ल्यामर केही अर्दसम्म अलिअलि छ त्यसैले अरू सबै चाहिँ हामी स्टोरीमा गएको छौँ मैले भने यो फिल्म चाहिँ हेरिस् हेरुन्जेल चाहिँ पाउने दुई घन्टा पनि मैले यस अर्थमा राखेँ सबैजनाको साधन हुँदैन सबैजना सम्पन्न हुनुहुन्न र साढे दुई घन्टाको फिल्म पाउने तिन घन्टाको फिल्म ऊ गर्दाखेरि चाहिँ उहाँहरू जो बेलुकाको सो हेर्दाखेरि या बिहानकै सो हेर्न आउँदाखेरि उहाँ चाहिँ जब बेलुकाकै कुरा गरौँ बिहान चाहिँ आउँदाखेरि पनि उहाँहरूलाई त्यो टाइममा आउनु नसक्ने त्यसपछि बेलुका छुटेर विशेष गरेर जानेहरूलाई बस छुटिसक्ने अध्यात हुने कारणले गर्दाखेरि अलिकति छोटो गरौँ त आधा घन्टा मात्रै पनि मैले छोटो गरिदिएँ भने अलिकति टाढा टाढाका जो चाहिँ सार्वजनिक साधन चढेर जानुहुन्छ उहाँहरूले पनि बेलामा घर पुग्नु पाउनुहुन्छ भनेर फिल्म पनि मात्र पाउने दुई घन्टाको बनाएको छु मैले ओके okay, अब कलाकारको कलाकार गरौँ है कलाकार चाहिँ को को हुन्छ परिचय न कलाकार मायाज हिरो जो अजित विष्ट हुनुहुन्छ हजुर अब उहाँले चाहिँ यति राम्रो एक्टिङ गर्नुभएको छ यति राम्रो एक्टिङ गर्नुभएको छ र कतिपय हाम्रा चाहिँ अब यो भनौँ ना। न अब यङ केटीहरूले मात्र होइन सप्तरी नागेका हाम्रा आमा दिदीहरूले पनि ओहो लग्नी त यस्तो पो हुनुपर्छ यार हाम्रा त भनेर त गदिजीलाई भन्नुहुन्छ है अब अर्को निरज्जीले गर्नुभएको छ नेगेटिभ रोल निरजीले गर्नु बरालले जुन गर्नुभएको नेगेटिभ रोल हो उहाँ यति ह्यान्डसम देखिनुहुन्छ उहाँले जस्तोसुकै क्यारेक्टर नराम्रो क्यारेक्टर गरे तापनि उहाँ यति राम्रो देखिनु भएको छ यति राम्रो लुक्छ उहाँको कि त्यसमा पनि मान्छेहरू फिदा हुन्छन् विशेष गरेर केटीहरू होइन र त्यसपछि अब सुमिनाजीले जुन क्यारेक्टर गर्नुभएको छ यति राम्रो चाहिँ उहाँले चाहिँ पर्फर्मेन्स दिनुभएको छ त्यो फिल्ममा अब मैले चाहिँ हुन लभ फरेभर माथ सुमिनाको निवारण गरेको छु अर्थात् लभ फरेभरले सुमिना घिमिरेलाई दुलैबाट लभ फरेभरसम्म आइपुग्दाखेरि सुमिनाको अब निवारण भएको छ अब सुमिनालाई चाहिँ सुमिना चा। भनेर होइन सुमिनालाई चाहिँ तृष्णा भनेर चिन्ने छन् किनकि उसको यो क्यारेक्टरको फिल्मको नाम चाहिँ तृष्णा छ हजुर उहाँले यति राम्रो एक्टिङ गर्नुभएको छ त्यो रोलमा उहाँ बाहेक कोही पनि सुदै अब अर्को कुरो गरौँ हाम्रो राजको होइन राजजीले यति राम्रो एक्टिङ गर्नुभएको छ दर्शकले चाहिँ कुनै चाहिँ एउटा बिलिभ नै गर्नु हुँदैछ कि वा द्याट इज राज त्यो त यदो चुनौले चाटपट्टै यहाँ यस्तो एक्टिङ गर्ने मान्छे यहाँ त एकदम यस्तो एङ्गे बिहान जो अन्याय सहनु सक्दैन ज है भनेर दर्शकहरूलाई एउटा कन्फ्युजन हुने जस्तो कि कि राजले यस्तो पनि गर्नुसक्छ भन्ने किसिमको उहाँले गर्नुभएको छ त्यो ठाउँमा पनि उहाँ बाहेक अरू भएको भएदेखि सायदै त्यो रोलमा सुनाउनु थिएन अर्को चाहिँ म पनि एउटा सानो रोल गरेको छु म नेगेटिभमा देखिँदै दे आएको मान्छे यसमा एउटा सिधा सादा रोल गरेको छु एउटा घरको लोकरको रोल गरेको छु र मेरो ठाउँमा चाहिँ अब एमएसिडी एक्साइडेड जसले गरेको पनि हुन्थ्यो केही फरक पर्दैन हजुर भनेपछि आफ्नो न्याय गरेका छन् हामीले के भन्छ जस्तो सङ्गीत पक्षमा जाँदाखेरि चेतनजीले काम पनि असाध्यै राम्रो गर्नु भएको छ सापकोटाको सङ्गीत हो दुइटै र त्यसपछि अनुपन्तले जुन गाउनु भएको छ लिउँ मजा लुङ मजा लिउ मजा एकदमै राम्रो गाउनु भएको छ र त्यसपछि अब दुर्गा खरेलको त कुरेस पढिदिनुहोस् यो रात अनि तिम्रो साथमा ओके अब थोरै कुराकानी गरौँ प्राविधिक पक्ष सँगसँगै गीतको कुराकानी पनि हामी गरिसक्यौँ चितन सापकोटाले निकै गजबको सङ्गीत दिनु भएको छ फिल्म लभ फरमा है अब द्वन्दै संग कतिवटा गीत छ यति हो हाम्रो अहिले बजिसकेको प्रोग्राममा लाइभ प्रोग्राममा दुईटा पालो पालो बजिरहेको छिच्ने काम कसले गर्नु भएको छ खिच्ने काम निरज कडेलले गर्नु भएको छ उहाँको अहिले भर्खरै सकेको र प्राविधिक काम भइरहेको फिल्म चाहिँ तोरी लाउरी हो जो चाहिँ एमबी महाजन सरले चाहिँ डाइरेक्सन गर्नुभएको थियो र निरज कडेल अब केही वर्षभित्रैमा नेपालमा गनिनी जस्तो एउटा पुरुषोत्तम प्रधान भन्ने बनिराखेको छ त्यसपछि सायद पुरुषोत्तम प्रधान पछि कसैको नाम आउँछ भने त्यो निरज कडेलको का नाम आउँछ चा, जो चाहिँ यसमा चाहिँ सिनेमाटोग्राफी हजुर भनेपछि सबैले आफ्नो सेक्टरमा राम्रो काम गरेका छन् र फिल्म पनि राम्रो बनेको छ अब उसकै कुरा गरौँ न कोरोग्राफीको हाम्रो गम्भीर हजुर गम्भीर विष्ट जसले चाहिँ उद्रेको चोली भनेर चाहिँ लुटको चाहिँ गीत गर्नुभएको थियो उहाँले अब यसमा उहाँले चाहिँ दुइटै कोरोग्राफी उहाँले गर्नुभएको गर्न दुइटै गीतको कोरोग्राफी पनि उहाँले एकदमै राम्रो गर्नुभएको छ मैले राम्रो भनेको होइन हाम्रो युट्युबमा हालेको छौँ यो गीत अब यहाँबाट यो यहाँको चाहिँ यो स्थानीय च्यानलबाट पनि यसलाई चाहिँ प्रसारण गर्नुहुन्छ होला त्यो म दिएर जान्छु तपाईँले त्यो भिडियो होइन त्यही कारणले गर्दाखेरि एकदमै राम्रो छ जुन चाहिँ मैले भन्नुभन्दा पनि त्यो कामबाटै प्रष्ट भइहाल्छ ओके अब हामी कालिम्पोङको अन्तिम अन्तिम चरणमा छौँ र अन्तिममा के भन्न चाहनुहुन्छ रेडियो एकछिन चार तपाईँलाई पाँच मेगाहरू दर्शकहरू सिनेमा हेर्ने दर्शक सँगसँगै एउटा कावाज छ हाम्रो भनाइ छ कर्म गरौँ फलको आसन गरौँ तर हामी अब फलको आसना गरेर बस्न सक्नुहुन्छ यति कर्म गरेर यति कडा कर्म गरेर कि अब अब <laughs> अर्को कर्म गर्ने शक्ति छैन त्यही भएर फल चाहिन्छ चा, र फल हामीले अवश्य पनि पाउँछौँ किन पाउँछौँ काम राम्रो भएको छ राम्रो कामको जहिले पनि इज्जत प्रशंसा र समान हुन्छ नेपालीहरूले त्यति गरिदिनुहुन्छ भन्ने मलाई आशा विश्वास छ हाम्रो लघ परिवर्तन एकचोटि आएर होला ओके मैले भन्दाखेरि बताए चाहिँ मैले चाहिँ साढे तिन दशक यो क्षेत्रमा बिताएर अहिले चाहिँ निर्माणमा हात हालेको छु र एकदम राम्रो र उत्कृष्ट बनाएको छु मैले यो फिल्म मेरो लागि होइन मैले दर्शकहरूको लागि बनाएको हुँ यतिखेर फिल्म निर्माण गर्नु भनेको एउटा आगोमा हाम थाल्नु हो म आगोमा हाम थालिसकेको छु यदि दर्शकहरूको माया मैले मा पाइनँ भनेदेखि म डढेर भस्नु खरानी हुन्छु तर दर्शकले माया गर्नु हो भने म चाहिँ एक नम्बरी सुन भएर आउँछु त्यो सुन पनि अहिलेको भाउको सुन होइन एक लाख रुपियाँ तल अर्थात् म एकदम कोहिनूर हिरा भएर आउनेछु किनकि मैले फिल्म मेरो लागि बनाएको होइन दर्शकको लागि बनाएको मैले फेरि यस्तो अर्को म वर्षैपछि दर्शकको माया पाएमा राम्रो राम्रो फिल्म लिएर आउँछु त्यस कारणले मैले चाहिँ लभ फर एभर राजले पनि भनिसक्नुभयो लभ फर मैले दर्शकको लागि बनाएको हो एउटा राम्रो मुभी बनाएको छु उहाँले आउनु पर्यो हेर्नु पर्यो यतिखेर म दर्शकहरूलाई यति भन्न चाहन्छु दर्शक मेरो लागि लभ फरेभरको लागि तुमे भाता चपिता तुमे भ तुमे भन्धु चसखा तुमे भुमेव विद्या द्रविणम तुमे भुमेव सर्वम ममदेव देव दर्शकले मेरो लागि सर्वस्व हो दर्शकै लागि मैले यो सर्वस्व काम गरेको हो यो सम्पूर्ण जीवनमा दर्शकलाई दिएको कारणले गर्दा दर्शकले आएर लभ फरेभर हेर्नै पर्छ र उहाँले चाहिँ आएर हेरिदिनुहुन्छ भन्ने मलाई विश्वास पक्कै पनि राम्रो काम गर्नु भएको छ भने त्यसको प्रतिफल पनि तपाईँले राम्रै पाउनुहुन्छ है जुन हिसाबले मिहिनेत गर्नु भएको छ र रा फिल्मले राम्रो व्यापार गरोस् र नेपाली फिल्ममा तपाईँ जस्तो निर्देशक कलाकारको खाँचो छ राम्रो राम्रो राम्र राम्र काम राम्रो राम्रो काम गर्दै जानुहोला फिल्मले राम्रो व्यापार गरोस् अस्ति चौध गतिबाट फिल्म रिलिज हुँदैछ फिल्मले निकै राम्रो व्यापार गरोस् र प्रोग्रामको लागि टाइम दिनुभयो थ्याङ्क यू सो मच होइन अब हामीले चाहिँ टाइम दिनुभन्दा पनि तपाईँले हामीलाई चाहिँ ल्याएर न दिए तब लिए वो आ, लगा है, ते यो श्रोता हमें पुर्वको लगी रेडियो अर्पण लगायत योग बसने संपूर्ण चाहे श्रोता वर्गर में यतिखेर मैले कुराकानी गरिराखेको थिएँ नेपाली कथा चलचित्र लभ फरेवर्डका निर्देशक शङ्कर आचार्य सँगसँगै कलाकार पनि हुनुहुन्छ त्यस गरी प्रस्तुतकर्ता राज आचार्य उहाँ कलाकार पनि हुनुहुन्छ धेरै फिल्ममा काम पनि गरिसक्नु भएको छ र एउटा चाहिँ लभ फरेवर्ड लिएर फेरि पनि उहाँ बजारमा आउँदै हुनुहुन्छ र यो फिल्म असल चौध गते रिलिज हुँदैछ धेरै कुराकानी गरिसके साथ सम्पूर्णबाट सोपोर्ट राजपट व्यक्त गर्दै म सागर छुटिन्छु हवस्कार मनोरंजन छाला तथा यौन रोग का बिरामी सुवर्ण अवसर रत्नगर अस्पताल प्राणी